साथ हान सात बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ म ध्रुवराज खुनाल राष्ट्रिय निकुञ्जको मध्यवर्ती वन क्षेत्र नजिक गीतानगर गाविसार देवनगरमा बाघको आक्रमणबाट बिहिबार दुईजनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् देवनगर निवासी पचहत्तर वर्षीय हनुमन्ते सार्कीलाई बिहान घरमा सुतिरहेको समयमा चितवन राष्ट्रिय निकुञ्जबाट निस्किएको बाघले आक्रमण गरी जङ्गलमा लगेर मारेको थियो जङ्गलको छेउमा घर भएका हनुमन्तलाई सुतिरहेको बेला आक्रमण गरी घिसारेर जङ्गलभित्र झाड फेला पड़े मृतक सार्की को लाश लेना भनी। भाई तीर गई छिमेकी तीस वर्ष विश न्यौपानेक्रमण घाइते भैया घाइते न्यौपाने को भरतपुर मेडिकल कलेजार उनको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यलाई चितवनले जानकारी दिएको छ उनको टाउकोमा चोट लागेको छ बाघले मानिस मारेपछि लास हेर्न गएका एकजना गाउँलेलाई पनि बाघले आक्रमण गरी मारेको छ आक्रमण गर्ने बाघलाई समातेर ल्याउँछु भन्दै रमितहरूको भेटबाट झाडीमा गएका झाँक्री भनिने भेमबहादुर आले मगरलाई मा बाघले मारेको एक प्रत्यक्षदर्शीले बताएका छन् आले मगरला बिहान एगार बजे बाघ ने आक्रमण करघ ने मानस्रमण कर बिहान देखि नयो संयो सर्वसाधारण को भीड लगे थी जङ्गमा लगाएको फेन्स बाहिर रुखमा चढेर बाघ हेर्न खोज्नेको भिडमा बाघले आक्रमण प्रयास गरेपछि स्थानीय त्रसित भएका थिए घर नजिकैको जङ्गलभित्र झाडीमा बाघ लुकेर बसेपछि बाघले कुन बेला आक्रमण गर्ने हो भन्ने त्रासले आफूहरू डराएको स्थानीय वासी हर्कबहादुर भित्र कोठीले बताउनुभयो यसैबीच देवनगरमा दुईजनाको ज्यान लिएको बाघलाई चितवन राष्ट्रिय नैकुञ्जको टोलीले नियन्त्रणमा लिएको छ नैकुञ्जको प्राविधिक टोलीले साँझ पाँच बजेतिर बेहोस बनाएर डाँट गरेर लिएको प्रमुख जिल्ला अधिकारी नरेन्द्र शर्माले जानकारी दिनुभयो बाघले आक्रमण गरेपछि हामीले सुरक्षाको लागि टोली खटाएका थियौँ हात्ती टोलीले बाघलाई नियन्त्रणमा लिएको निकुञ्जबाट निस्केको बाकु आक्रमणबाट पछिल्लो छ महिनामा चारजनाको मृत्यु भइसकेको छ यसअघि गत मङ्सिरमा एकजना पुरुष र गत फागुनमा एक एकजना महिलाको बाघको आक्रमणबाट मृत्यु भएको गाउँलेहरूले बताएका छन् हेटौँडा भरतपुर विद्युत प्रसारण लाइन विस्तारका क्रममा काटिएका काठ सामुदायिक वनले नपाए आन्दोलन गर्ने वन उपभोक्ताले चेतावनी दिएका छन् स्थानीय जनताले संरक्षण गरेको वन काठ उप उपभोल नगराई आन्दोलन अगाडि बढाउन सामुदायिक सबै दौरा सबै सम्बन्धित समितिका उपभोक्तालाई उपलब्ध गराउनु पर्ने उनीहरूको माग छ निकुञ्ज बरन्दुदायिक वन मिलेर वन हस्तान्तरण संघर्ष समितिले शनिबार भरतपुरमा पत्रकार सम्मेलन गरी शुक्रबार आजदेखि नै जिल्ला वन घेराउ गर्ने र वार्तामा काठ उपलब्ध गमती नभई वन कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएको छ सङ्घर्ष समितिले गरेको पतमा जलदेवित वन उपमिति भरतपुरका अध्यक्ष पूर्णबहादुर श्रेष्ठले आफूमा बिस हजार गोलिया काठ काटिएको र छ हजार क्युफिट जिल्ला वन कार्यालयले लगिसकेको जानकारी दिनुभयो दस हजार क्युफिट र अन्य काठ दाउरा आफूले पाउनुपर्ने भन्दै जिल्लामा जाँदा वन अधिकृत डाक्टर इन्द्र सापकोटाले आफूलाई वहारे काटा श्रेष्ठ रुख कटानी दुहार अड़सठी वैशाख गति जिला वन अधिकृत रहकर जीवन ठाकुर सहित को टोली रलदेवी वन उपभोक्ता समिति बीच गोलिया काठ पचास पचास प्रतिशत रठ दौरा सभी उपभोक्ता समिति कराने सहमति भर्तमान वन अधिकृतले त्यो सहमति कार्यान्वयन नगर्ने बताएकाले आफूहरू आन्द्रमा उत्रनु परेको श्रेष्ठले बताउनुभयो सामुदायिक वन उपभोक्ता महाशंक्षित वनका सचिव भरत कुवर ब्राडाबार सामुदायिक वन हस्तान्तरण सङ्घर्ष समितिका संयोजक पुस्तक गौतम लगायतले वर्तमान जिल्ला वन अधिकृत स्वेच्छाचारी ढङ्गले अगाडि बढ्न खोजेको आरोप लगाउनुभयो जिल्ला वन अधिकृत डाक्टर इन्द्र प्रसाद हस्तान्तरण भएको सामुदायिक वनभित्र कटान गरिएको सबै काठ तथा उपभोक्ता समितिले राजस्व बुझाएपछि वितरण गर्न सक्ने बताउनु भएको छ नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखिले आफूहरूले जातीय राज्य मात्र खोजेको बताउनु भएको छ चितवनमा भोलिदेखि सुरु हुने महासङ्घको आठौँ अधिवेशनबारे जान बिहिबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष लेखीले भन्नुभयो हामी जातीय राज्य र साम्प्रदायिकताका पक्षधर होइनौँ संहिता समानता र पक्षधर हौ महासङ्घ जातीय राज्य र एकल जातीय अग्काको पक्षमा नरहेको स्पष्ट पार्दै लेखीले जातीय राज्यको नारा महासङ्घले नभई माओवादी का अध्यक्ष पुष्पकमल दाल ने अगि सारे राज्य को, को पुनर्संरचना जाति भाषा भूगोल संस्कृति जनसंख्या ऐतिहासिक पृष्ठभूमि हेन्न पर्ने बता चार दल का नेता विदेशी शक्ति केन्द्र को गोटी बने को आरोप लग्न भिवेशन में एकहत्तर जिला पंद्रह विदेश शाखा बाईसवटा गांव समन्वय परिषद सातवट पेशागत समिति प्रतिनिधि पर्यवेक्षक पाँच जनाको सहभागिता रहने महासङ्घले जनाएको छ महासङ्घको उद्घाटन समारोह भरतपुर र बन्दसत्र सत्र सौराहामा आयोजना गरिने भएको छ उद्घाटन समारोहमा विभिन्न दलका प्रतिनिधिका रूपमा जनजाति नेताहरूलाई निमन्त्रणा गरे पनि शीर्ष नेताहरूलाई नबोलाएको अध्यक्ष लेखीले बताउनुभयो उहाँले महाधिवेशनले आगामी तिन वर्षका लागि नयाँ नेतृत्व चयन र नीति निर्माण गर्ने बताउनुभयो महाधिवेशनमा आफ्नो उम्मेदवारी नरहेको स्पष्ट पार्दै लेखीले सहमतिका आधारमा नयाँ ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नियुक्त भएका लोकमान सिंहको विरुद्धमा मानवाधिकार तथा शान्ति समाज चितवनले बार शासन कार्यालयमा एक घण्टा धर्ना दिएको छ समाजका चितवन सभापति राजेन्द्र पौडेलले लोकतन्त्र विरुद्ध गर्ने क्रियाकलापको विरुद्ध अभियानलाई सशक्त पारिने बताउनुभयो अख्तियार प्रमुखमा कार्की नियुक्त भए लगतै शान्ति समाजले सुरु गरेको सत्याग्रहको पहिलो दिनमा समाजका दुई दुई दर्जनभन्दा बढी मानवाधिकार कर्मीलाई गिरफ्तार गरेकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको कार्काले जनाएको छ शान्ति समाजका केन्द्रीय उपसभापति गङ्गाधर अधिकारले वर्तमानमा राष्ट्रबाट भएका जनविरोधी जनआन्दोलनको मर्मलाई उपहास गरेको टिप्पणी गर्नुभयो भ्रष्ट अपराधीलाई राज्यको उच्च औदाको पद दिन नहुने धारणा का व्यक्त गर्नुभयो धर्ना कार्यक्रममा बोल्दै भ्रष्टाचार विरुद्ध अभियान चितुवनका अध्यक्ष भीमबहादुर श्रेष्ठले अख्तियारले अव्यक्त ठहरएका व्यक्ति अख्तियारकै प्रमुख बन्न जनताप्रतिको अन्याय भएको बताउनुभयो अख्तियारको प्रमुखमा कार्की नियुक्त देशव्यापी विरोध समेत सुरु भइसकेको छ पत्रकार महासङ्घ सभापति जनकर्यालले रिक्त पदमा पार्टीको छाप लागेका व्यक्ति नियुक्त गर्नाले विरीको शासन स्थापित हुन नसक्ने टिप्पणी गर्नुभयो जिल्ला प्रशासन कार्यालय चितुवाले सञ्चालन गरेको एकीकृत घम्ते शिविर बिहिबार मुग्लिनमा सन् भएको छ घम्ते शिविरमा नागरिकता वितरण फोटोसहितको मतदाता नामावली सङ्क्रमण पशु स्वास्थ्य सेवा अपाङ्गता भएकालाई परिचय पत्र वितरण खानेपानी सम्बन्धी सचेतना प्रदान गरिएका छन् बिहान सुरु भएको घम्ती शिविरमा सेवाग्राहीको भिड लागेको शिविरमा अपाङ्ग परिचय पत्रजनालाई नागरिकता एक सय वितरण गरिएको थियो यस्तै साठीजनाको स्वास्थ्य परीक्षण र एक सय मतदाता परिचय लागि फोटो खिचाउने काम सम्पन्न भयो स्थानीय बासिन्दालाई घर दैलोमा सरकारी सेवा गर्न सन्सान गरेको घम्ती शुक्रबार आज कविलास गाविसको जोगेडीमा सन्चान हुनेछ यसअघि कोराग शक्तिखोर को र खैरानीमा घुम्ती शिविर सम्पन्न भइसकेको छ थाइला सहयोग संरक्षण समाज नेपाल चितवनको प्रथम अधिवेशन हिजो सौराहामा सम्पन्न भएको छ अधिवेशनले पुनः विष्णुप्रसाद श्रेष्ठको अध्यक्षतामा तेह्र सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ समितिको उपाध्यक्षमा उमनाथ खनाल सचिवमा हरि न्यौपाने कोष केशव खनाल रहनु भएको छ त्यस्तै सदस्यहरूमा ओम सापकोटा दीपनारायण राउत इन्द्रबहादुर ओली हरिशङ्कर दाहाल पुरूषोत्तम श्रेष्ठ दिनेश गिरी कमल पौडेल रोजी पौडेल शान्तमणी अधिकारी चयन हुनुभएको छ कमान थाइला सन्तान जन्माउने मंगली माया श्रेष्ठ चेतकुमारी नेपाले ठाकुर प्रसाद खनाल र कौशिला खनाललाई सम्मान गरिएको थियो रत्नगर नौमा बिहिबार युवा सङ्घ नेपाल युथ फोर्स गठन गरिएको छ प्रेम तामाङको अध्यक्षतामा तेह्र सदस्य युवा सङ्घ गठन गरिएको हो उपाध्यक्षमा पदम गुरुङ सचिवमा विष्णु पौडेल सहसचिवमा मिलन घलान कोषाध्यक्षमा विनोद घलान सदस्यहरूमा चिरञ्जीवी रिमाल सुमन सुवेदी विजय भुजेल गर नरचन्द्र श्रेष्ठ कुमार गोरुङ सुन्दर ओझा रहेका छन् त्यस्तै सुखबहादुर कुमार संयोजक रहने गरी एकाउन्न सदस्य युथ गठन गरिएको छ वडा अध्यक्ष बाबुराम पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा युवा नेपालका केन्द्रीय सदस्य प्रताप डल्लाकोटी प्रमुख अतिथि रहनु भएको थियो कार्यक्रममा नेकपा एमाले नगर कमिटी अध्यक्ष प्रेमनाथ दुवाडी सहसचिव राम नेपाल सदस्य नारायण दत्त खनाल युवा जिल्ला उपाध्यक्ष इन्द्र भण्डारी जीवन पोखरी लगायतले राख्नु भएको थियो चितुवन उद्योग सङ्घको चौथो साधारण सभा तथा सातौँ अधिवेशनबाट चितवन उद्योग सङ्घको चौधौँ साधारण सभा तथा सात अधिवेशनबाट निर्वाचित नयाँ कार्य बिहिबार पदभार ग्रहण गरेको छ नवनिर्वाचित कार्य समितिले शङ्का पूर्व पदभार ग्रहण गरेको हो त्यस्तै नयाँ कार्य समितिलाई प्रमाणपत्र वितरण गरिएको छ आगामी दुई वर्ष एकैकालका लागि निर्वाचित कार्य समिति सदस्यहरूलाई निर्वाचन समितिका संयोजक अधिवक्ता गोविन्द प्रसाद सिक्देले प्रमाणपत्र वितरण गर्नुभएको थियो <ziklesman> पूर्वेश्वर कुमरोज गाविसमा रहेको कपिया उत्सवमा आविले बिहिबार छयालिसौँ वार्षिक उत्सव तथा अभिभावक दिवस मनाएको छ जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्मा को प्रमुख आतिथ्यतामा सम्पन्न सो समारोहमा विद्यालयका प्रधान अध्यापक नन्दकिशोर चौधरीले वार्षिक प्रगति प्रतिवेदन तथा भावी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो वार्षिक उत्सवकै अवसरमा विद्यालयका पूर्व शिक्षकहरूलाई विदाय तथा विद्यालयका पूर्व अध्यक्षलाई सम्मान गरिएको थियो कार्यक्रममा आर्थिक वर्ष दुई हजार अडसठी आर्थिक प्रतिवेदन शिक्षक राजन कुमार आर्यालले प्रस्तुत गर्नुभएको थियो अब पालो अर्पणरचना आवाज को अर्पणरचना आवाज में हम प्रश्न सख्तीय दुर्पयोग अनुसंधान आयोग का प्रमुख लोकमान सिंह कारर्क को विरोध केही नहुने नचंड को दावीप्रति तपार के साथ ए कुरा ठीक हो बी भ्रष्टाचारी को पक्षपोषण री भ्रष्टाचारबक्त होने बोली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 पालो ट्राफिक खबर यति बेला नारायणगढ हेटौडा बिरग सडक खण्ड खुल्ला छ त्यसै गरी नायगढ मुगलिन मुगलिन औषेक काठमाडौँ दमोली पोखरा नारायणगढ परासी बुटो सडक खण्ड पनि खुल्ला छन्सठी सात सय त्रिचालिस ट्राफिक खबरसँग हामी स्थानीय समाचारको अन्त्यमा छौँ तपाईँको गाउँठामा कुनै घटना दुर्घटना घटेका छन् अनि सार्वजनिक चासोका विषयमा कुनै कार्यक्रमको आयोजना गर्दै हुनुहुन्छ भने हामीलाई जानकारी गराउनुहोला जानकारी गरोने हाम्रो फोन नम्बर हो शून्य छप्पन्न पाँच नम्बर शून्य छपन्न इमेल इन्टरनेटको सुविधा छ भने हामीलाई इमेल पनि गर्नुहोला इमेल ठेगाना हो रेडियो डट सबैका लागि सधैँका लागि रेडियोर्फसँगै इन्टरनेट अनलाइनमा तानी समाचार भई नमस्कार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 ल हजूर हमीपर् समझी सम्दी होने भय केटाकेटी एक अर् मन परा हा अब किला गहना को अर्डर कर हजूर ने चिंत लिन्न पर्दन होने वाला समझीजी हम्रे रत्नगर दुई सिनेमा हल रोड में सागर सुन चाँदी पसल छिंता लिखो Okay, okay. हजुर हामी कहाँ स्वदेशी तथा विदेशी कालीगरद्वारा निर्माण गरिएका आधुनिक तयारी गर गरी अर्डर अनुसार तयार गरिने कम्प्युटर प्रविधिबाट नाप्तोल गरिने सुन खरिद गर्दा मात्र होइन एवं राशिनुसारको पथरको व्यवस्था रहेको जानकारी गराइन्छ सम्पर्क सा। सागर सुनचासल रत्नगर दुई टाड़ी सिनेमा हल रोड मोबाइल अन्ठानब्बे चार पचास चौरानब्बे छ सय छ्यालिस अन्ठानब्बे चार चौवन्न किर्तिमान विश्वकर्मा सुनमा शुद्धता हाम्रो प्रतिबद्धता शौत्पर्ति शौत्पर्ति शौत्पर्ति गरेंटी गरेंटी का साथ कायुर्वेदिक उपचार छुटाउने कपाल छर्नरो तुरन्त उमार्ने हेयर बिल्डिङ फाइबर चौरी पना हटाउने शरीर गोरो बनाउने अनाइ बिम्बो अमृत फियर अनुहारको चाया पोतो डन्डी फोर